नमस्कार अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्ल्यू रेडियो अर्पण एनपी मार्फत एकै साथ संसारभर सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा प्रहरीसँगको मुठभेडमा हिजो काठमाण्डको भीमढुंगामा मारिएका जन दिनेश अधिकारी चरीको सब बुझ्न उनको परिवारले अस्वीकार गरेको छ हिजो साँझ मारिएका चरीको शवलाई पोस्टमार्टमका लागि हिजो नै त्रिवीर शिक्षण अस्पताल महाराजगंज लगिएको थियो तर परिवारका सदस्यहरूले भने प्रहरीले नियोजित रूपमा उनको हत्या गरेको दावी गर्दै निष्पक्ष छानबिन नभएसम्म सब नबुझ्ने बताएका छन् चरीको शव राखिएको त्रिवीर शिक्षण अस्पताल परिसरमा उनका आफन्त र एमालेका कार्यकर्ताको भीड़ लागेको छ उनीहरूले प्रहरी विरूद्ध नाराबाजी पनि गरिरहेका छन् चरी एमएिंग एक का उपाध्यक्ष समेत आज एमएिंग का नेता गृहमंत्री वामदेव गौतम ई भेटी प्रहरी रूप में चरी को हत्या गरे को हत्या में संलग्न प्रहरी मधि कारवाही व्यवस्थापि संसद को बैठक में आजदेखी विनियोजन विधेयक दुई हजार इकहत्तर मधि छलफल शुरू होने अबको केही बेरमा बस्ने आजको बैठकमा सरकारले पेश गरेको बजेट अन्तर्गत मन्त्रालयगत छलफल हुने संसद सचिवालयले जनाएको छ आज सूचना तथा संचार मन्त्रालय शिक्षा मन्त्रालय र वन तथा भू मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल हुने बताइएको छ प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले भने आफूहरूको माग पूरा नभएको भन्दै बजेटमाथि छलफल शुरू हुन नदिने बताउँदै आएको छ यसअघि हिजो कंग्रेस र यही माओवादीका नेताहरूबीच भएको छलफल पनि टुङ्गोमा नपुगेको नेताहरूले बताएका छन् बैठक अघि आज पनि विपक्षीसँग छलफल गर्ने सरकारले तयारी गरेको छ तर गरे अर्थमन्त्री रामशरण महत पाँच दिने भ्रमणका लागि चीन प्रोत्थान गर्नुभएकाले ए माओवादीको माग सम्बोधन हुने सम्भावना कम रहेको छ यस्तै आजकै बैठकमा उप एवं गृहमन्त्री वामदेव गौतमले सामाजिक व्यवहार सुधार विधेयक दुई हजार वफादार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ मन्त्री परिषद बैठक आज पनि बस्ने भएको छ दिउँसो चार बजेपछि बस्ने आजको बैठकमा विभिन्न मन्त्रालयमा सचिव नियुक्त गरिने बताइएको छ सचिव नियुक्तिमा पनि दलहरूबीच भाग बन्द हुन थालेपछि नियुक्तिमा ढिलाइ भएको छ यस्तै आजको बैठकले वीर अस्पतालको समस्या समाधानका लागि पनि आवश्यक निर्णय गर्ने बताइएको छ आवासीय चिकित्सकहरूले गरेको आन्दोलनका कारण वीर अस्पताल बाह्र दिनदेखि ठप्प छ विभिन्न तीन संगठनले गरेको बन्दका कारण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुआन राज्य परिषदले पूर्वका नौ जिल्ला मेची यातायात व्यवसाय संघले मेची अञ्चलका जिल्ला मोरङ झापा सुनसरीमा यातायात बन्द आह्वान गरेका छनृ संहिता गणतन्त्र र धर्मनिरपेक्षता र जातीय सम्मान एवं प्रतिनिधित्व सुनिश्चितताको माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले बुवान राज्य परिषदले नौ जिल्ला बन्दको आह्वान गरेको छ त्यसै गरी उज्यालो यातायात व्यवसाय समिति मार्फत नयाँ गाड़ी थप्न लागेको विरोधमा मेची यातायात व्यवसायले पनि यातायात थप्प पारेको छ बन्दको क्रममा अप्रिय घटना नभए पनि सवारी साधन सञ्चालन हुन नसकेको पूर्व क्षेत्रीय प्रहरले विराटनगरले जनाएको छ इजरायलले प्यालेस्ताइनसँगको युद्धविरामलाई लम्ब्याउने प्रस्ताव गरेको छ मंगलबारबाट शुरू भएको बहत्तर घण्टे युद्धविरामको अवधि सकिन एक दिन बाँकी छँदा इजरायलले युद्धविरामको अवधि लम्ब्याउने प्रस्ताव अगाडि सारेको छ इजरायलको प्रस्तावमा भने हमास विद्रोही समूहले कुनै पनि प्रतिक्रिया दिएको छैन दुई पक्ष बीचको वार्तामा सक्रिय प्यालेस्टाइनी एक अधिकारीले पनि युद्धविराम लम्बाउने विषयमा कुनै सहमति नभएको बताएका छन् इजिप्टको मध्यस्थतामा दुवै पक्ष बहत्तर घण्टाका लागि युद्ध गर्न सहमत भएका थिए जारी युद्धविरामको समयमा गाँजा क्षेत्र निकै शान्त रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्याहुले गाँजामा मारिएका सबै प्यालेस्टाइनीको जिम्मेवारी हमासले लिनुपर्ने बताएका छन् हमासले गाजावासीलाई मुख्य हतियारको रूपमा प्रयोग गरेको इजरायली पक्षसँग लड़ाई गरेको उनको आरोप छ र भारत र इंग्ल्याण्ड बीचको चौथो टेस्ट क्रिकेट प्रतियोगिता आजबाट शुरू हुँदैछ श्रृंखलामा दुवै टीमले एक एक खेल जितेका छन् भने पहिलो टेस्ट बराबरीमा टुंगिएको थियो नेपाली समय अनुसार दिउँसो पाउने चार बजेबाट शुरू हुने खेलमा भारत महेन्द्र सिंह मह धोनी र इंगल्याण्ड एलिस्टर कुकको कप्तानीमा रहनेछ भारतले यो टेस्टमा पहिलो पटक अप्निस्पर आर अश्विनीलाई खेलाउने तयारी गरेको छोटग्रस्त इशान्त शर्माको ठाउँमा भरूण आरूण पनि मैदान आउन सक्ने भारतीय संचार माध्यमहरूले बताएका छन् इसका साथ ही दिवसो एक बजे को अर्पण खबर सको अनीता अर्यल विदा भमस्कार